पाँचौँ महाधिवेशन दुई हजार सत्तालिस सालमा नेकपा मार्क्सवादी लेनिनवादी र नेकपा मार्क्सवादीबीच पार्टी एकीकरण एक भए नेकपा एमाले बनेको थियो यहीँ हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमालेका रूपमा निर्वाचन आयोगमा दर्ता भएको थियो त्यसपछि पार्टीले सूर्य चिन्ह लिएर दुई हजार अडचालिस सालको भाग लिएको थियो त्यस आमनिर्वाचनमा उनासत्तरी सिट प्राप्त गरी दोस्रो ठुलो दलका रूपमा स्थापित भएको कुरा मैले माथि उल्लेख गरिसकेको छु जनआन्दोलनको पहिलो आम निर्वाचनमा शानदार मत प्राप्त गरी संसदमा महत्त्वपूर्ण भूमिका खेल्दै देशभित्र र बाहिर ठुलो प्रतिष्ठा आर्जन गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको महाधिवेशन हुनु आफैमा महत्त्वपूर्ण कुरा थियो पार्टीको पाँचौँ महाधिवेशन दुई हजार उनान्चास मार्च चौधदेखि बिस गतेसम्म काठमाडौँमा गर्ने निर्णय केन्द्रीय कमिटीले गर्यो नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दुई वर्षमै पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो र 2013 हजार तेह्र सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री हुँदा पार्टीमाथिको प्रतिबन्ध हटाइएको थियो पार्टीले दुई हजार चौधदेखि दुई हजार सत्र सालसम्म खुल्ला रूपमा काम गर्न पाएको थियो नेपाल कम्युनिस्ट पार्टीको पहिलो खुल्ला महाधिवेशन दोस्रो महाधिवेशन काठमाडौँमा भएको थियो दुई पुषपछि झण्डै तीस वर्ष कम्युनिस्ट पार्टी प्रतिबन्धित प्रति अवस्थामा थियो तीस वर्षको भूमिगत जीवनपछि संसदको प्रमुख प्रतिपक्षका रूपमा स्थापित नेकपा एमाले खुल्ला रूपमा गर्न लागेको यो नै पहिलो महाधिवेशन थियो राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पाएको पार्टीको पहिलो खुल्ला महाधिवेशन स्वाभाविक रूपमा आकर्षणको केन्द्र भएका कारण निकै तयारीका साथ महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो यसका लागि पहिले त महाधिवेशनबाट पारित गरिने दस्तावेज तयार गर्नु महत्त्वपूर्ण काम थियो दस्तावेज तयार गर्ने सिलसिलामा पार्टीको पलिट ब्युरो महाधिवेशनपछि नाम परिवर्तन गरी स्थायी समिति बनाइएको थियो उक्त बैठक बस्यो त्यस बैठकमा महासचिव मदन कुमार भण्डारीले महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन पार्टीको कार्यक्रम कार्यनीति सङ्गठनात्मक प्रस्ताव विधान जाति भाषा संस्कृति कृषि क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका बारेमा दस्तावेज निर्माण गर्नुपर्ने प्रस्ताव गर्नुभयो त्यस बैठकमा उहाँले एउटा अत्यन्तै मार्मिक प्रस्ताव राख्नुभएको थियो यसबाट पनि उहाँमा रहेको महान्ता देखिन्थ्यो उहाँले पार्टीभित्र राजनीतिक संस्कार बढाउन खोजेको प्रश्न हुन्थ्यो उहाँले भन्नुभयो पार्टी अध्यक्ष मनमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान गर्नुभएको छ उहाँ हामी सबैको अभिभावक हो अधिकारी वृद्ध हुनुहुन्छ उहाँले दस्तावेज लेख्ने जिम्मेवारी नदिऊँ हामी पोलिट ब्युरोका कमरेडहरूले लेखौं ती दस्तावेजहरू अलग अलग रूपमा सार्वजनिक नगरौं सबै दस्तावेज मनमोहन अधिकारीका नामबाट सार्वजनिक गरौं कस्तो विराट हृदयको अभिव्यक्ति आफूभन्दा जेठो पुस्ताका नेतालाई सम्मान गर्ने कस्तो मानवीय भावना यो प्रस्ताव सुनेर मदन भण्डारीबाट निकै प्रभावित भएको थिएँ देशमा नयाँ सम्भावना देखिएको अवस्थामा जनताको व्यापक विश्वास पाएको नेकपा एमालेका लागि त्यति बेला पार्टी एकताको आवश्यकता थियो मदन भण्डारीको यो प्रस्तावबाट पार्टी एकता अझै सुदृढ हुन्थ्यो एक ढिक्का भएर पार्टी नयाँ सम्भावनातर्फ लम्किन ठूलो आत्मविश्वासका साथ अगाडि बढ्न सक्थ्यो तर अपसोच यस्तो प्रस्ताव पार्टीमा स्वीकार्य भएन सिपी मैनाली लगायतका केही कमरेडहरूले मान्नु भएन र हामी त छुट्टै दस्तावेज पेस गर्छौँ भन्नुभयो राजनीतिक प्रस्ताव उहाँले आफ्नै नाममा लेख्छु भन्नुभयो मदन भण्डारीको प्रस्ताव सिपी लगायत केही नेताहरूलाई अमान्य भएपछि दस्तावेज लेख्ने काम बाँडियो राजनीतिक प्रतिवेदन महासचिव मदन भण्डारीले नै लेख्ने र विधान माधव नेपालले लेख्ने कुरा भयो सङ्गठनात्मक प्रस्ताव जीवराज आश्रित पार्टीको कार्यक्रम लेख्ने जिम्मा मलाई पर्यो जललाद खनाल पनि सामूहिक रूपमा प्रस्ताव प्रस्तुत गर्ने कुरामा सहमत हुनुभएन आफ्नो कुरा छुट्टै राख्नुभयो निर्वाचन आयोगमा दर्ता भएको घोषणापत्रको कार्यक्रमलाई आधार बनाएर मैले पाँचौँ महाधिवेशनमा पेस गर्ने पार्टीको कार्यक्रम लेख्न सुरु गरी केही अंश लेखेको थिएँ यसैबीच मेरी जेठी छोरी लुनाको कोलकत्तामा को एमबिबिएसमा भर्ना गर्नका लागि म आफै जानुपर्ने भयो म आफै नगई छोरीको भर्ना नहुने भएकाले महासचिवसँग सल्लाह गरी आफूले लेखेको दस्तावेजको केही अंश उहाँलाई दिएर गएँ त्यसको कारणले गर्दा म आउन ढिला भयो मदन मण्डारी र माधव नेपालले सल्लाहगरी कार्यक्रम सम्बन्धी दस्तावेजको मस्यौदा तयार पार्नुभएछ म आएपछि मलाई देखाउनु भयो राम्रो लाग्यो त्यस कार्यक्रममा रहेका कुरा संविधान सुझाव आयोगमा काम गर्दा मदन भण्डारी माधव नेपाल र मेराबीच धेरै पटक छलफल भइसकेकोले सामान्य केही कुरा भन्नु बाहेक मदन भण्डारीको मस्युदेमा अरू केही गर्नुपर्ने थिएन त्यो कार्यक्रम पार्टीको पाँचौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादको कार्यक्रमका रूपमा प्रस्तुत भयो र यसको सर्वत्र प्रशंसा भयो अब त बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थालाई कम्युनिस्टहरूले पनि स्वीकार गर्नुपर्छ भन्ने कुरा त रुसको कम्युनिस्ट पार्टीले पनि भन्न थाल्यो नेपाल कम्युनिस्ट पार्टी माओवादीले पनि आज त्यहीँ कुरा भन्न थालेको छ हाम्रो पाँचौँ महाधिवेशनभन्दा धेरै पछि भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीले आफ्नो कार्यक्रम परिवर्तन गर्ने उद्देश्यले एउटा कार्यदल गठन गरेको थियो त्यस कार्यदलमा ज्योति बसु पनि सदस्य हुनुहुन्थ्यो ज्योति बसुले दिएको सुझाव मैले अखबारमा पढेको थिएँ कुरा हामीले पाँचौँ महाधिवेशनबाट पारित गरे जस्तै जस्तै थियो यद्यपि जुन हामीले यो कार्यक्रम बनाउन थालेका थियौँ त्यस त्यो कार्यक्रम त्यति सजिलै स्वीकार्य भएको थिएन पाँचौँ महाधिवेशनमा यस कार्यक्रमको सिपी मैनाली र जननाथ खनालले विरोध गर्नुभयो सुरुमा त मनमोहन अधिकारीले समेत मलाई तिमीहरूले यो के गरेको कम्युनिस्ट व्यवस्थामा यस्तो पनि हुन्छ कस्तो केटाकेटी कुरा गरेको हो भन्नुहुन्थ्यो महाधिवेशनमा त उहाँले अमेरिकाको विल क्लिन्टनको भन्दा पनि गए गुजरीको कार्यक्रम समेत भन्नुभयो जनताको बहुदलीय जनवादको कार्यक्रम सहजै महाधिवेशनबाट पारित भएको होइन यो कार्यक्रम प्रजातान्त्रिक प्रक्रिया अनुरूप मतदान मार्फत अल्पमत बहुमत गरी पारित भएको हो आए जस्तो सबैले स्वीकार गरेको अवस्था थिएन कार्यक्रम बनाउन आजको जस्तो आफ्नो पनि हकदाबी गर्ने अवस्था थिएन ठुला ठुला हस्तीले पनि यो कार्यक्रमको विरोध गर्नुभएको थियो जनताको बहुदलीय जनवादको विचार कस्तो आयो यसबारे केही चर्चा गरौँ नेपाल अधिराज्यको संविधान दुई हजार मस्यौदा निर्माण गर्दाका वखत प्रायजसो साँझमा मदन भण्डारी माधव नेपाल र म कुपण्डुल स्थित माधव नेपालको डेरामा बस्थ्यौँ मूलत संविधानको विषयमा कुरा हुन्थ्यो विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वाम आन्दोलनबारे पनि छलफल हुन्थ्यो मैं कई समय अगि तत्कालीन सोवियत रूस को यात्रा करें पैंतीस दिन बस्ता आपू ने भोग का अनुभव तैंह का विद्वान सुनाऊ थे मैं सोवियत कम्युनिस्ट पार्टी और सज संकट में परिक रम्युनिस्ट पार्टी समस्याग्रस्त होता थे हमी बहदलि प्रतिस्पर्धा संविधान सर्वोच्चता विधि को, को, को शासन स्वतंत्र न्यायपालिका आवधिक निर्वाचन निर्वाचन बहुमत पाने सरकार अल्पमत प्रतिपक्ष लगात का क्रा संविधान में सवेश करें सलाह यी कुरा अहिलेको युगमा कम्युनिष्ट लगायत सबैले स्वीकार गर्नुपर्छ भन्ने सोच बनेको थियो यसरी संविधान मस्यौदाका बेला बनेका विचार चार पार्टी एकीकरण गर्नका लागि बनाइएको कार्यक्रममा पनि मुखरित भएका थिए त्यही कार्यक्रमका आधारमा मालेर मार्क्सवादी एकीकरण भयो त्यसैलाई निर्वाचन आयोगमा दर्ता गरिएको जनता हो जनताको बहुदलीय जनवादको कार्यक्रम वास्तवमै त्यसै बेलाको सोच हो हाम्रो पार्टीका स्थायी कमिटी सदस्य युवराज गेवाली भन्नुहुन्थ्यो सुरुमा मदन भण्डारीले कार्यक्रम प्रस्तुत गर्दा बहुदलीय जनवाद भनी प्रस्तुत गर्नुहुन्थ्यो यसमा हामीलाई चित्त बुझेको थिएन एकसाज बामदेव गौतमको डेरामा बामदेव मोदनाथ प्रसफृत युवराज गेमाली विष्णु पौडेल केशवलाल लगायतका साथीहरू जम्मा भएका थियौँ त्यहाँ बहुदलीय जनवादको कार्यक्रममा छलफल भयो बहुदलीय जनवादको अगाडि जनताको भन्ने शब्द थप्नुपर्छ भनेर आयो भन्यो भोलिपल्ट हामीले यो बहुदलीय जनवादको अगाडि जनताको भन्ने शब्द थप्नुपर्छ भन्ने कुरा राख्यौँ मदन भण्डारीले बहुदलीय जनवाद मात्र लेखे पुग्छ भन्नुहुन्थ्यो धेरै छलफलपछि अन्त्यमा जनताको भन्ने शब्द थप्न मदन भण्डारी सहमत हुनुभयो माधव नेपाल भन्नुहुन्थ्यो कार्यक्रमको नाम बहुदलीय जनवादभन्दा मैले कडा विरोध गरे, यो कस्तो बहुदलीय व्यवस्था हो अलि ठोस रूपमा आउनु पर्यो भन्ने मेरो भनाइ थियो त्यस्तै धेरैपछि केपिओले भन्नुहुन्थ्यो जनताको भन्ने शब्द थप्न मैले सुझाव दिएको थिएँ यो कार्यक्रम निकै छलफल र विचार विमर्शपछि आएको कार्यक्रम हो कुनै व्यक्तिमा अचानक फोरीको विचार होइन विश्व कम्युनिस्ट आन्दोलनमा उकाली ओह्राली र पचास वर्ष लामो नेपालको कम्युनिष्ट आन्दोलनको अनुभवका आधारमा जन्मेको विचार हो यो विचार निर्माणमा नेकपा मालेको चौथो महाधिवेशनको योगदान थियो होला यसमा प्रत्यक्ष अप्रत्यक्ष अरूको पनि योगदान थियो होला त्यस कुरालाई म इन्कार गर्न सक्दिनँ यहाँ मैले यो विचार निर्माणमा मदन भण्डारी माधव नेपाल र म भएको छलफलको पाटोको बारेमा उल्लेख गरेको हुँ शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको ऐतिहासिक पृष्ठभूमि लेख्दा मार्क्सवादी एकीकरणबाट तयार भएको कार्यक्रमलाई पनि उल्लेख गर्नुभएको छ छैठौँ महाधिवेशनको पूर्व सन्ध्यामा वैचारिक छलफलका क्रममा विराटनगरमा भएको भरिका पार्टीका अगुवा नेताहरूको भेलामा भामदेव गौतमले आफ्नो भाषणका सिलसिलामा जनताको बहुदलीय जनवादको प्रसङ्गमा भन्नुभएको थियो भरतमोहन कमरेड अलि सङ्कोचित व्यक्ति हुनुहुन्छ उहाँ जहिले पनि पछि बस्न जुन खोज्नुहुन्छ जनताको बहुदलीय जनवादको कार्यक्रम बनाउँदा उहाँको पनि योगदान रहेको मलाई थाहा छ यी माथिका कुराबाट जनताको बहुदलीय जनवादको कार्यक्रम निर्माण हुँदाका केही तथ्य राख्न खोजेको मात्र हो तर जनताको बहुदलीय जनवादको कार्यक्रम निर्माण गर्ने व्यक्ति मदन भण्डारी नै हुनुहुन्छ त्यति सुन्दर र प्रभावकारी भाषामा उहाँबाहेक अरू कसैले यो प्रस्तुत गर्न सक्दैनथ्यो साथै यो कार्यक्रम मदन भण्डारीबाहेक अरू कसैले निर्माण गरेको भए पनि पार्टीको पाँचौँ महाधिवेशनबाट पारित गराउन सक्दैनथ्यो पार्टीमा ठुलो परिवर्तन मदन भण्डारीले मात्र गर्न सक्नुहुन्थ्यो यसकारण जनताको बहुदलीय जनवाद कार्यक्रममा स्रष्टा मदन भण्डारी नै हो हामी सहयोगी मात्र थियौँ मदन भण्डारी अति नै आत्मविश्वासको धनी हुनुहुन्थ्यो आफूलाई चित्त बुझेको कुरामा अरूलाई पनि प्रभावित पार्न सक्छु भन्ने आत्मविश्वास उहाँमा थियो पाँचौँ महाधिवेशनको तयारीका सिलसिलामा पार्टीमा जब सिपी मैनाली झलनाथ खनाल लगायत उहाँका विचारमा असहमत हुने साथीहरूले फरकमत प्रभावित हुन पाएन भनेर गुनासो गर्नुभयो तब मदन भण्डारीले एउटा नयाँ व्यवस्थाको सुरुवात गर्दै महाधिवेशन अघि आफ्ना विचार खुल्ला गर्न पाइन्छ विभिन्न पत्रपत्रिका लेख रचनाबाट प्रकाशित गर्न पाइन्छ भनेर खुल्ला गरिदिनु यो विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोग थियो पाँचौँ महाधिवेशनका सिलसिलामा बडो रमाइलो स्थिति देखियो देशका विभिन्न पत्रपत्रिकाहरूमा नेताहरूका विचार आए कम्युनिस्ट विरोधी पत्रपत्रिकाहरूले पनि कम्युनिस्टहरूलाई लडाउने भिडाउने स्वादमा बडो महत्त्वका साथ अन्तर्वार्ता लेख रचना समाचार प्रकाशित गरिरहे पार्टी महाधिवेशनमा के विषयमा छलफल हुँदैछ भन्ने कुरा त महाधिवेशन हुनु महिनौ अघिदेखि छलफल सुरु भएको थियो विचार निर्माणमा यसभन्दा ठुलो प्रजातान्त्रिक अभ्यास के हुन सक्छ विभिन्न दस्तावेजहरूबारे देशका पत्रपत्रिकाहरू र छुट्टै पत्रिकासमेत प्रकाशन गरी व्यापक जनताका बीच पूर्ण प्रजातान्त्रिक रूपले खुल्ला छलफल भएको थियो राष्ट्रिय स्तरमा कुल्ला छलफलका साथ महाधिवेशन आयोजना गरेको इतिहास त्यसभन्दा पहिले कुनै दलले पनि गरेको थिएन विराटनगरमा पूर्वाञ्चलका नेताहरूको भेला आयोजना गरियो र त्यस भेलामा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका बारेमा छलफल हुने भयो विराटनगरको यो भेलालाई मिनी महाधिवेशन भन्ने पत्र पत्रिकाहरूले लेखे पनि त्यसबेला मदन मण्डारी माधव नेपाल जिबराज आश्रित सिपी मैनाली जलनाथ खनाल लगायत सबै नेताले भाग लिनुभएको थियो मदन भण्डारी र जिबराज आश्रित सुबोध सुमन प्याकुरेल बन्दुकु घरमा बस्नु भएको थियो विराटनगरको मेरो घर भाडामै दिएकाले म डेरामा बस्थेँ मेरो डेरामा सीपी मैनाली र झलनाथ खनाल बस्नुभएको थियो मोरङ जिल्ला पार्टीले त्यसरी नै बस्ने व्यवस्था मिलाएको थियो सिपी र झलनाथ मेरो डेरामा बसेकोले मेरो विचार पनि उहाँहरूसँग मिल्छ भनेर गाई प्रसार पनि गरियो केही पत्रिकाले यो कुरा लेखे मदन भण्डारी र जिबराज आश्रितले मलाई उहाँहरू बसेको घरमा बोलाउनु र मदन भण्डारीले शिष्ट भाषामा भन्नुभयो Intent? यो मिनी महाधिवेशनमा जनताको बहुदलीय जनवादको कार्यक्रम तपाईँ प्रस्तुत गर्नुहोस् यो कार्यक्रम लेख्ने जिम्मा तपाईँलाई नै दिएको हो तपाईँकै विचार अनुसार देखिएको हो केही अंश तपाईँले नै लेख्नु भएको पनि हो त्यसलाई मैले पूर्णता दिएको हुँ मैले उहाँहरूलाई भने म यस्तो काम गर्दिनँ यो कार्यक्रमको पहिलो स्रष्टा भनेकै तपाईँ हो तपाईँले नै प्रस्तुत गर्नुपर्छ बरु यो मिनी महाधिवेशनमा म यो कार्यक्रमको समर्थनमा बोल्छु सिपी र झलनाथ मसँग बसेको र केही मानिस तथा पत्र प्रचारबाट तपाईँहरू पनि प्रभावित भए जस्तो छ म यो कार्यक्रमको विपक्षमा छैन यी विचार त हामीले संविधान लेख्दाका बगत छलफल गरेकै विषय हुन् यसबाट म कसरी पछाडि हट्न सक्छु र उहाँहरूले ल हुन्छ त त्यसै गरौँ भनेपछि मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गर्नुभयो मैले त्यसको समर्थनमा आफ्ना कुरा राखेँ सिपी र जलनाथले आफ्ना फरक विचार राख्नुभयो त्यो कार्यक्रम निकै आकर्षक रहेको थियो यसलाई पत्र पनि निकै प्रसार गरेका थिए मैले यो घटनाको उल्लेख गर्नुको कारण के हो भने मदन भण्डारी असाध्य मानवीय गुण भएका नेता हुनुहुन्थ्यो उहाँहरूको योगदानलाई साह्रै महत्त्व दिनुहुन्थ्यो कसैले पनि राम्रो कुरा गर्यो भने खुल्ला रूपमा समर्थन गर्नुहुन्थ्यो यसको समर्थन गर्दा मेरो महत्त्व कम हुन्छ भन्ने कुरामा रत्तिभर ध्यान दिनुहुन्न आन्दोलनमा म कहाँ रहन्छु भन्ने कुरामा उहाँले कहिल्यै लाग्नु भएन आन्दोलनमा मेरो स्थान के रहन्छ भन्ने दृष्टिकोणबाट काम गर्ने कतिपय नेताहरूभन्दा भिन्न स्वभाव उहाँमा थियो एकपटक भारतीय नेता <प्तियाने> जवाहरलाल नेहरूले युवा विद्यार्थीहरूलाई सल्लाह दिँदै भन्नुभएको थियो मानिसमा महत्त्वकांक्षा हुनुपर्छ महत्त्वकांक्षाले नै मानिसलाई ठूल्ठूला थोल कुरा गर्न उत्प्रेरित गर्छ महत्त्वकांक्षा नभएको मानिसले कुनै उल्लेखनीय काम नै गर्न सक्दैन त्यसकारण तपाईँ युवा विद्यार्थीहरूले महत्त्वकांक्ष राख्नुहोस् आफ्नो महत्त्वकांक्षालाई आन्दोलनको अङ्ग बनाउनुहोस् महत्त्वकांक्षालाई अगाडि राखेर आफ्ना क्रियाकलाप सञ्चालन गर्नुभयो भने कहिले सफल हुन सक्नुहुन्न मैले नेहरूले भनेका यी कुरा अखबारमा पढेको थिएँ यस्तो व्यवहार मैले मदन भण्डारीमा पाएँ उहाँले आफ्नो महत्वाकांक्षालाई आन्दोलनमै समाहित गर्नुभयो आन्दोलनसँगै उहाँको व्यक्तित्वले पनि उचाइ लिँदै गयो भन्नुपर्दा स्थापित नेताहरूको कडा विरोधको सामना गर्दै महाधिवेशनबाट जनताको बहुदलीय जनवादको कार्यक्रम बहुमतबाट पारित भएको हो जनताको बहुदलीय जनवादको कार्यक्रम पार्टीको महाधिवेशनले बहुमतबाट अङ्गीकार गरिसकेपछि यसले हलचल ल्यायो यो कार्यक्रम त्यसबेला विश्व कम्युनिस्ट आन्दोलनमा स्थापित मान्यता चलन र व्यवहारभन्दा भिन्न मान्यता लिएर आएको थियो म जनताको बहुदलीय जनवादको कार्यक्रमका विषयमा यहाँ सविस्तार उल्लेख गर्दिनँ किनभने यस सम्बन्धमा मदन भण्डारीले लेख्नुभएकै पुस्तकमै छ जनताको बहुदलीय जनवादको कार्यक्रमका बारेमा रुचि लिनेले त्यही पुस्तक पढ्नुपर्छ जनताको बहुदलीय जनवाद मार्क्सवाद भन्दा भिन्न कुनै कार्यक्रम होइन मार्क्सवादकै एउटा अङ्ग हो जनताको बहुदलीय जनवादको कार्यक्रम सामन्तवाद साम्राज्यवाद विरोधी कार्यक्रम हो त्यस अर्थमा यो नौलो जनवादी कार्यक्रम नै हो नौलो जनवादी कार्यक्रमलाई समयसापेक्ष बनाइएको चौधवटा बुदा थपिएका हुन् यी थपिएका कुराले हामीले मान्दै आएको नौलो जनवादको कार्यक्रममा ठूलो परिवर्तन ल्याएको छ र नौलो जनवादी कार्यक्रम अझ उच्चस्तरमा पुग्यो यसले नेपाली क्रान्तिको स्वरूपलाई नै आजको विश्वपरिवेशमा लोकतान्त्रिक र शान्तिपूर्ण विधिबाट पूरा गर्न सकिन्छ भन्ने प्रश्न पारेको छ यही कुरा उद्घोष गर्दै हाम्रो पार्टीको छैठौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित गरेको छ मार्क्स र एङ्गेल्सको पालामा बहुदलीय व्यवस्थालाई स्वीकार गरिएको थियो पछि लेनिनको नेतृत्वमा तत्कालीन सोभियत रुसमा भएको अक्टोबर क्रान्ति र त्यसपछिको सोभियत सङ्घमा भएको विकास र लेनिनको मृत्युपछि स्टालिनको नेतृत्वमा सोभियत कम्युनिस्ट पार्टी र सोभियत राज्यको सञ्चालनको विशिष्ट स्थितिमा कम्युनिस्ट शासनमा एकदलीयता हाबी भयो सोभियत रुसको संविधानमा कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिकाको संवैधानिक व्यवस्था गरियो राजनैतिक पार्टीले वर्गविशेषको प्रतिनिधित्व गर्छ भन्ने सिद्धान्त बनाई अरू पार्टीको अस्तित्वलाई इन्कार गरियो त्यसलाई नै पछि कम्युनिस्ट आन्दोलनले सिद्धान्तका रूपमा स्वीकार गर्यो चिनको जनवादी क्रान्तिमा माओ्से तुङले जनवादी क्रान्तिमा सहयोग गर्ने कम्युनिस्टभन्दा भिन्न अरू पार्टीहरूको भूमिकालाई पनि स्वीकार गर्नुभयो यसले जनवादी क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेल्यो तर चिनको जनवादी आन्दोलनमा अरू पार्टीको भूमिकालाई कम्युनिस्ट पार्टीको सहयोगीको भूमिका बनाइयो यो बहुदलीयता हो र राम्रो कुरा हो तर यसले बहुदलीय प्रतिस्पर्धा ल्याएन जनताको बहुदलीय जनवादको कार्यक्रमले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्छ कम्युनिस्ट पार्टीसँग अरू पार्टीहरूले प्रतिस्पर्धा गर्ने संवैधानिक ग्यारेन्टी गर्छ आवधिक निर्वाचनमा जनताको अभिमत पाएमा र कम्युनिस्ट पार्टीलाई हराएमा अरू पार्टी सत्तामा बस्ने र कम्युनिस्ट पार्टी, पार्टी प्रतिपक्षमा बस्ने मान्यतालाई उद्घोष गर्छ यो कार्यक्रमले सर्वोच्च शक्ति जहिले पनि जनता हुन् हरेक राज्य सत्ताले नियमित रूपमा जनताबाट अनुमोदन लिइरहनै पर्छ भन्ने मान्यता आत्मसात गरेको छ लेनिनका बेला सोभियत कम्युनिष्ट पार्टीले त्यहाँका जनताको व्यापक समर्थन पाएको थियो भनेर कम्युनिस्ट पार्टीको चौथो पुस्तालाई पनि त्यसै बखतको अनुमोदनको आधारमा शासनमा बसिरहने अधिकार रहँदैन आवधिक निर्वाचनबाट जनताको समर्थन लिएर मात्र सत्तामा बस्न पाइन्छ जनताको समर्थन नपाउने हो भने सत्ता छोड्नुपर्छ जनताले बनाएको संविधानको सर्वोच्चता विधिको शासन जनताको सार्वभौमतालाई सम्मान गर्नु जनताको बहुदरीय जनवादको अनिवार्य शर्त हो यसले बहुदलीय प्रतिस्पर्धा मात्र होइन बहुलवादी समाजको परिकल्पना पनि गर्छ यो परम्परागत कम्युनिस्ट चिन्तनभन्दा फरक कुरा हो मानव समाजको प्रकृति बहुलवादी छ वर्गहरूको विभाजन सँगसँगै समाजमा विविधता पाइन्छ मानव सामाजिक प्राणी हो विविधता यसको प्रकृति हो मानव समाजमा प्राकृतिक रूपमा रहने विविधतालाई प्रस्फुटन हुन दिनुपर्छ यसले समाजलाई अहित गर्दैन बरू चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ माओ चितुङको स्वयं फूलहरूलाई फुल्न देऊ विभिन्न विचारलाई प्रभावित हुन देऊ भन्ने कुरा यहीँ हो यद्यपि माओको विचारलाई चीनको सांस्कृतिक क्रान्तिताका बहुतै दुरूपयोग गरियो जनताको बहुदलीय जनवादी कार्यक्रमले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलै प्रभाव पार्यो यो विश्व कम्युनिष्ट आन्दोलनमै छलफलको विषय बन्दै गएको छ नेपालको वामपन्थी आन्दोलनमा त यो नितान्त नयाँ कुरा नै थियो कतिपय कम्युनिष्ट वामपन्थीहरूले त यो सोचलाई दक्षिणपन्थी भाषमा डुबेको कम्युनिस्ट पार्टीबाट पतन भएको र एमाले कम्युनिस्ट पार्टी नभएको आरोप लगाएर हाम्रो विरोध पनि गरे तर आज सबै यसै चिन्तनतिर अगाडि बढिरहेका छन् अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीमा यो चिन्तनले महत्वपूर्ण स्थान ग्रहण गर्दै गइरहेको छ नेपालका माओवादीहरूमा समेत यो चिन्तन पलाउँदै आएको छ सोभियत मोडलको समाजवाद विफल भएपछि पश्चिम युरोपमा कतिपय पार्टीहरूले कम्युनिष्ट पार्टीको नाम नै त्यागे चीन र भियतनामका कम्युनिष्ट पार्टीले समाजवाद निर्माणको आफ्नो कार्यनीतिमा नौलोपन ल्याए हामीले मार्क्सवाद परित्याग गरेनौँ नेपालको पृष्ठभूमिमा यसको सृजनात्मक विकास गर्यौं पाँचौँ महाधिवेशनमा हामीले विदेशी पाहुनाहरू निम्ताएका थियौँ चीन भारत लगायतका देशबाट उच्च स्तरीय प्रतिनिधि मण्डल आएका थिए भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव हरिकृशन सिंह सुरजित आफै आउनुभएको थियो त्यस्तै प्रकारले गैर कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू पनि आउनुभएको थियो हामीले महाधिवेशनको बन्द सत्र कमलादी प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने निश्चित गरेका थियौँ त्यो हल पनि झकिझका हुने गरी सजाइएको थियो काठमाडौँको मूल सडकमा हँसिया हतौँ अङ्कित झण्डा फहराइरहेका थिए पार्टीको पाँचौँ महाधिवेशनको उद्घाटन समारोह निकै भव्य थियो त्यसबेला गृहमन्त्री शेरबहादुर देउबा थिए उनले सडकका बिजुलीका पोलहरूमा राता झण्डा राख्नु भएन भने तैपनि त्यस बेलाको सरकारले महाधिवेशन सम्पन्न गर्न सहयोग नै गरेको थियो ठाउँठाउँमा आकर्षक पोस्टर टागिएका थिए पाहुनाको स्वागत ब्यानरले काठमाडौँमा पाँचौँ महाधिवेशन भइरहेको जनाएका थिए विमानस्थलमा विदेशी पाहुनाहरूको स्वागतको विशिष्ट व्यवस्था गरिएको थियो भित्रबाट आउने महाधिवेशन प्रतिनिधि पर्यवेक्षक शुभचिन्तक र दर्शकलाई स्वागत गर्न मुग्लिनदेखि काठमाडौँसम्मका सडकमा भित्तमा पाँचौँ महाधिवेशन सफल पारौँ भन्ने नारा लेख्नुका साथै ठाउँ ब्यानर झुन्ड्याइएको थियो झन्डा टाँगिएको थियो स्वयंसेवकहरूको राम्रो व्यवस्था गरिएको थियो विदेशी पाहुनाहरू राख्न काठमाडौँमा सुविधाजनक व्यवस्था थियो भने स्वदेशी प्रतिनिधि पर्यवेक्षकहरू राख्न लजको व्यवस्था गरिएको थियो व्यवस्थापनका क्षेत्रमा अत्यावश्यक सेवा दिन विभिन्न टोली गठन गरिएको थियो महाधिवेशनका गतिविधिहरूलाई नियमित रूपमा प्रवाह गर्न सञ्चार डेस्क बनाइएको थियो तीस वर्षपछि खुल्ला रूपमा महाधिवेशन गर्दा व्यवस्थापनका पक्षमा कुनै कमी कमजोरी नरहोस् भनेर हामीले विशेष ध्यान दिएका थियौँ सामान्यत हाम्रो व्यवस्थापनमा कसैलाई दुःख कष्ट भएको गुनासो सुन्न पाएनौँ दशरथ रङ्गशालामा निर्माण गरिएको विशेष मञ्चमा हजारौँ जनसमुदायको उपस्थितिमा महाधिवेशनको उद्घाटन भयो उद्घाटन समारोहमा आयोजक कमिटीका तर्फबाट मैले स्वागत मन्तव्य दिएँ अध्यक्ष मनमोहन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम थियो उद्घाटन भाषण छोटो गर्ने व्यवस्था गरिएको थियो महासचिव मदन भण्डारीले पार्टीका सोचलाई छोट्टै भए पनि प्रश्न रूपमा राख्ने योजना थियो पार्टी अध्यक्ष मनमोहन अधिकारीले उद्घाटन गर्दै अङ्ग्रेजीमा विदेशी स्वागत गर्नुभयो तर यसमा एउटा नराम्रो घटना पनि भयो अध्यक्ष अधिकारीले अंग्रेजीमा संक्षेप स्वागत गर्नुका साथै आफ्नो कुरा राख्ने र मूल राजनैतिक कुरा महासचिव मदन भण्डारीले राख्ने पूर्व योजना थियो मनमोहनजीले बोल्दा बोल्दै लामो समय लिनुभयो धेरै कुरा राख्नुभयो यसबाट मदन भण्डारी रुष्ट हुनुभयो उहाँको झोक त चर्को रहेछ यो त सहमति उल्लङ्घन भयो भनेर उहाँले बोल्नै मान्नु यसले बन्द सत्रमा समेत प्रभाव पार्यो विधानबाट अध्यक्ष पद नै हटाउने र मनमोहन अधिकारीलाई सल्लाहकार कमिटिको अध्यक्ष बनाउने कुरा उठ्यो प्रस्तावित विधान अध्यक्ष पदको प्रावधान हटाइयो पनि यस कुरालाई महाधिवेशनका प्रतिनिधिहरूले मान्दै मानेनन् महाधिवेशनको पूर्ण बैठकमा पार्टी विधानमा अध्यक्ष पदको प्रावधान हुनुपर्छ भन्ने माग प्रतिनिधिहरूले जोरदार रूपमा राखे मस्यौदा विधानमा अध्यक्ष पद पुनः राखियो एउटा नमिठो घटना आन्दोलनबाट खारिएर आएका विवेकशील प्रतिनिधिहरूको ठाडो पहलबाट अन्त आत्मीय र सहज रूपमा समाधान भयो महाधिवेशन सञ्चालन गर्न अध्यक्ष मण्डल र स्टियरिङ कमिटीको व्यवस्था गरिएको थियो प्रतिवेदन और प्रस्ताव में छलफल प्रतिनिधि का विभिन्न समूह बनाई थी ती समूह में महाधिवेशन में प्रस्तुत भैया दस्तावेज में छलफल करने व्यवस्था कर महाधिवेशन शुरू होता अगाड़ी नहीं महाधिवेशन को, को तैयारी का क्रम प्रस्तुत होने केन्द्रीय कमिटी ररक मत का दस्तावेज में पार्टी कमिटी में विभिन्न कार्यक्रम को आयोजना करें नया पुस्तक प्रकाशित करें गैर कम्युनिस्ट पत्रिक प्रचार प्रसार भर व्यापक छलफल भेक थी महाधिवेशनमा तो औपचारिक रूपमा छलफल हुन मात्र बाँकी मा थियो तैपनि विभिन्न समूहमा बहुतै सक्रिय छलफल भएको थियो विभिन्न समूहबाट लिखित सुझाव आएका थिए केन्द्रीय कमिटिका तर्फबाट महासचिवको राजनैतिक प्रतिवेदन पार्टीको कार्यक्रम कार्यनीति सङ्गठनात्मक प्रस्ताव विधान जाति भाषा संस्कृति सम्बन्धी प्रस्ताव अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन सम्बन्धी प्रस्ताव र कृषि क्रान्ति गरी आठवटा प्रस्ताव पेश भएका थिए सीपी मैनालीले आफ्नो परिमार्जित नौलो जनवाद र रगुजी पन्तले सामाजिक जनवादका अलग अलग दस्तावेज पेश गर्नुभएको थियो त्यहाँ केन्द्रीय कमिटिबाट प्रस्तुत दस्तावेजहरू सुझावसहित अत्यधिक बहुमतद्वारा पारित भयो भने बाँकीका प्रस्तावहरू अस्वीकृत भए विधानको व्यवस्था अनुसार केन्द्रीय कमिटिको चयन गरियो महाधिवेशनमै निर्वाचित केन्द्रीय कमिटिले अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदन भण्डारीलाई चयन गर्यो महाधिवेशनको पूर्ण बैठकमा नवनिर्वाचित अध्यक्ष र महासचिवले महाधिवेशनलाई सम्बोधन गर्नुभयो त्यहाँ मदन भण्डारीले ज्यादै मार्मिक भाषण गर्नुभयो भोलिपल्ट पार्टीले महाधिवेशनका निर्णयहरू सार्वजनिक गर्न घोषणा सभाको आयोजना गर्यो नवनिर्वाचित केन्द्रीय कमिटीले पोलिट ब्युरोको निर्वाचन गरी काम सुरु गर्नुपर्ने थियो महाधिवेशन सम्पन्न भएको दुई दिनपछि पार्टी कार्यालय बागबजारमा केन्द्रीय कमिटिको बैठक बस्यो बैठकको अध्यक्षता अध्यक्ष मनमोहन अधिकारीले गर्नुभएको थियो महासचिव मदन भण्डारी भने बिरामी हुनुभएकाले बैठकमा उपस्थित हुन सक्नुभएको थिएन मदन भण्डारीले अध्यक्ष मनमोहन अधिकारीले बैठकको अध्यक्षता गरिरहनु भएको छ केन्द्रीय कमिटीले स्थायी कमिटी चुनोस् मेरो समर्थन छ भन्ने सन्देश पठाउनु भयो तर यो कुरामा अध्यक्ष सहमत हुनु उहाँले पार्टीको नेता महासचिव हो स्थायी कमिटी महासचिवको टिम हो कुन टिम लिएर काम गर्ने हो त्यो प्रस्ताव त महासचिवले नै गर्नुपर्छ भन्नुभयो बैठकमा महनमोहन अधिकारीले मलाई महासचिवको घरमा गएर उहाँको प्रस्ताव लिएर आउन भन्नुभयो केन्द्रीय कमिटिका कमरेडहरूले अध्यक्षको कुरामा सहमति जनाउनु केन्द्रीय कमिटिको निर्णय बमोजिम स्थायी कमिटिको निर्माणका लागि महासचिवको प्रस्ताव लिन म हिँडेँ बैठक कोठाबाट तल ओर्लेको थिएँ प्रदीप नेपाल मोटरसाइकल लिएर आउँदै हुनुहुँदो रहेछ प्रदीप कमरेड मत यस कामका लागि हिँडेको महासचिव कहाँ पुर्याइदिनुहोस् न भने उहाँले मलाई मदन भण्डारी बसेको घरमा पुर्याइदिनु भयो उहाँलाई एक डिग्रीको ज्वरो आएको रहेछ मैले केन्द्रीय कमिटीले गरेको निर्णय सुनाएँ पहिले त यो तपाईँले गरे भइहाल्छ भनेर उहाँ झर्काउनु भयो फेरि मैले त्यहीँ कुरा दोहोऱ्याएँ उहाँले ल त लेख्नुहोस् भन्नुभयो म कागज कलम लिएर नाम टिप्न तयार भएँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी त स्थायी समितिमा हुनुहुने नै भयो त्यसपछि लेख्नुहोस् भन्दै उहाँले नाम भन्दै जानुभयो माधव कुमार नेपाल जीवराजा आश्रित सिपी मैनाली केपी ओली भरत अधिकारी साहना प्रधान बामदेव गौतम अमृत कुमार बोहरा राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारी यी नामहरू भनिसक्दा पनि एउटा नाम त छुट्यो भन्ने लागेर मैले झलनाथ खनालको नाम सम्झाएँ भएको छोडिदिनुहोस् उहाँले भन्नुभयो मैले होइन हामीले यति गहन जिम्मेवारी बोकेको पार्टी बनाएका छौँ पार्टीको महासचिव भइसकेको व्यक्तिलाई त्यत्तिकै राख्न दिनुहुन्न झलनाथको नाम राखौँ बरू स्थायी समितिको सदस्य सङ्ख्या थपौँ भने उहाँले स्थायी समितिको सदस्य संख्या थप्ने नै हो भने त उहाँको नामभन्दा अर्को नाम, नाम प्रस्ताव गर्छु नि भन्नुभयो मैले हुन्छ त कमरेड भनेर उहाँद्वारा प्रस्तावित स्थायी कमिटीमा रहने कमरेडहरूको नामावली लिएर केन्द्रीय कमिटीको बैठकमै फर्केँ अध्यक्षले बैठकमा महासचिवका तर्फबाट नाम प्रस्ताव गर्नुभयो महासचिवको उक्त प्रस्ताव पारित भयो र स्थायी कमिटी गठन भयो झलनाथ स्थायी समितिमा पर्नु भएन केन्द्रीय कमिटिको बैठकले पार्टीका विभिन्न विभागको गठन र सदस्यहरूको कार्य विभाजन गर्यो यस प्रकार पाँचौँ महाधिवेशनपछि पार्टी नेतृत्वले पूर्णता ग्रहण गर्यो नेकपा एमालेको पाँचौँ महाधिवेशन नेपालको समग्र वामपन्थी आन्दोलनको एउटा ऐतिहासिक महाधिवेशन हो यसले त्यसबेला अस्सी प्रतिशत कम्युनिस्टहरूलाई समेट्न सकेको थियो अब यो महाधिवेशनले भावी दिनका लागि कम्युनिष्ट आन्दोलनको स्पष्ट मार्गचित्र प्रदान गरेको थियो नेकपा एमाले कार्यक्रमका विषयमा कुनै दुविधा रहेन शान्तिपूर्ण वर्ग सङ्घर्ष जनआन्दोलन र जननिर्वाचनमा प्रभावकारी रूपमा भाग लिई जनताले दिएको हैसियत अनुरूप जननिर्वाचित निकायमा काम गर्ने र समाज रूपान्तरण गर्ने काममा लागिरहने हाम्रो दिशा प्रष्ट भयो मदन भण्डारीले भन्नुहुन्थ्यो यदि शान्तिपूर्ण आन्दोलन गरी अघि बढ्न अवरोध गरिएमा यसलाई स्थगित गरी, गरी फेरि अर्को बाटो सोच्नुपर्छ मदन भण्डारीको त्यो भनाइ विशेष स्थितिका लागि हो अबको बाटो शान्तिपूर्ण आन्दोलनको बाटो हो भन्ने प्रश्न छ निर्वाचनमा भरपूर माग लिइकन जननिर्वाचित संस्था मार्फत आन्दोलनलाई अघि बढाउने बाटो नै हो पार्टीको सङ्गठनात्मक ढाँचामा पनि महाधिवेशनले फेरफार गर्यो पार्टीमा सङ्गठित र साधारण गरी दुई किसिमका सदस्य रहने व्यवस्था गरियो लेलिनले भन्नुभएको छ कम्युनिस्ट पार्टी कार्यकर्ताको सङ्गठन हो अहिले नेपालमा आन्दोलन अघि बढाउन कार्यकर्ताका साथसाथै जनतासँग घुलमिल भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले हुनुपर्छ दुई प्रकारको सदस्यता रहने प्रावधानले पार्टीको सङ्गठनात्मक ढाँचामा परिवर्तन आएको छ पार्टी, आए शा। पार्टी शान्तिपूर्ण ढङ्गबाट अघि बढ्छ भन्ने प्रश्न भएको थियो यसैगरी पार्टीको आर्थिक फाँटमा पा भूमि अधिकरण गर्दा क्षतिपूर्ति दिने सिद्धान्त न्यूनतम वैरी बनाउने र अधिकतम जनतालाई गोलबन्द गर्ने कुरामा परिलक्षित थियो यो पनि शान्तिपूर्ण आन्दोलनको चरित्र हो मदन भण्डारीको नेतृत्वमा पार्टीको पाँचौँ महाधिवेशनले पार्टीको बाटो स्पष्ट पारेको थियो यो बाटो हिँड्दा नेकपा एमाले पाँचौँ महाधिवेशनको दुई वर्ष नबित्दै निर्वाचनद्वारा नेपालको पहिलो निर्वाचित कम्युनिस्ट सरकार बनाउन सफल भयो यो मदन भण्डारीको विचारको विजय थियो मदन भण्डारीले पाँचौँ महाधिवेशनका निर्णयहरू कार्यान्वयन गर्न पाउनु भएन महाधिवेशन सकिएको चार महिना नपुग्दै दासढुङ्गामा रहस्यमय हत्या भयो आफूले परिकल्पना र चिन्तन गरेर सङ्घर्ष स्थापना गरेको नीति तथा कार्यक्रमलाई आफैले लागू गर्न पाउनु भएन तर आज नेपालमा उहाँको दूरदर्शी सोच र कार्यक्रमले सफलता हासिल गरिरहेको छ